नयाँ प्रधानमन्त्रीका लागि आउँदो उन्नाइस गते चुनाव हुने उम्मेदवारी भने भोलि दर्ता गर्नु पर्ने लिपुले सम्झौता खारेजीको माग गर्दै राष्ट्रसङ्घमा ज्ञापन देशभर बाढी पहिरोमा परि एक सय दुईजनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्याङ्क सिरियामा विद्रोहीले रुसी सेनाको हेलिकप्टर खसाल्यो टर्कीमा विफल भएको कुका क्रममा भगुवा सैनिकहरू जङ्गलबाट पक्राउ चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता साउन्ड चौबिस गतेदेखि चितवनमा हुने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्ज र इन्टरनेटमा रेडियो युनिटी डट कम प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म दिलदीपेश देउबा अब नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा पर्सि बुधबार निर्वाचन हुने भएको छ सहमतिय सरकार गठन गर्न दलहरू असफल भएपछि राष्ट्रपति विद्या भण्डारीले बहुमतिय ग... सरकार गठनका लागि संसदमा रहेका दलहरूलाई आह्वान गरेकी छिन् सोमबार नै बसेको संसदको बैठकमा सभामुख उन्सरी घरतीले प्रधानमन्त्री चुनावका लागि उन्नाइस गति बिहान एघार बजे बैठक तोकेकी छन् साथै निर्वाचनका लागि आवश्यक प्रक्रिया शुरू गर्न महासचिव मोहन मनोहर प्रसाद भट्टराय निर्देशन समेत दिए लगत संसद सचिवालय प्रधानमंत्री निर्वाचन को कार्यक्रम सावजनिकस अन्सार प्रधानमंत्री का लगी भोलि मंगलवार उम्मेदवारी दर्ता गरने समय तोकत्से हल्मा बिहान एघार बजेदी दिशो चार बजे, बजे समय उम्मीदवार दर्ता सकने साढ़े चार बजे उम्मेदारी सूची सावजनिक बुधवार एघार बज को बैठक प्रधानमंत्री चयन करने व्यवस्थापिका संसदले पूर्व सांसद हरिराज लिम्बुको निधनमा शोक प्रस्ताव पारित गरेको छ संसदको सोमबार बसेको बैठकले शोक प्रस्ताव पारित गरेको हो माओवादी नेता लिम्बूको केही दिन अघि धनकुटामा भएको सड़क दुर्घटनामा निधन भएको थियो पहिलो संविधान सभामा धनकुटा दुईबाट निर्वाचित लिम्बु पूर्व अर्थ मन्त्री समेत हुनुहुन्थ्यो संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विध्यार्थी संगठन अखिल क्रान्तिकारीले भारत र चीन बीच भएको लिपुलेक सम्झौता खारेजीको माग गर्दै संयुक्त राष्ट्र संघका महासचिव वान की मुन समस्या ज्ञापन पत्र बुझाएको छ भारत र चीन बीच लिपुलेक सम्झौता भएको एक वर्ष बितिसक्दा पनि नेपाल सरकारले यस बीचमा चासो नदिएको भन्दै अखिल क्रान्तिकारीले नेपाल राष्ट्रसंघको कार्यालय महासचिव मुनलाई ज्ञापन बुझाएको हो सोमबार राजधानीको माइतीघरदेखि राष्ट्रसंघको कार्यालय पुल सम्म विद्यार्थी संगठनको अगुवाईमा प्रदर्शन समेत गरिएको थियो प्रदर्शनमा सहभागीहरूले लिपुलेख नेपालको भएको र भारत र चीनले यसमाथि नजर नलगाउन चेतावनी दिदै नाराबाजी समेत गरेका थिए लिपुलेक विवादलाई अन्तर्राष्ट्रियकरण गर्न राष्ट्रसंघका राष्ट्र महासचिवलाई ज्ञापन पत्र बुझाइएको अखिल क्रान्तिकारीले बताएका छन् सरकारले पहाड़ र तराईका बाढ़ी पैह्रो पीड़ितका लागि तत्काल राहत उपलब्ध गराउन 75 करोड़ रूपियाँ थप निकासा गरेको छ मन्त्री परिषदको बैठकले दैवी प्रकोप उद्धार तथा राहत कोषमा 75 करोड़ रूप थप गरी पठाइएको हो प्रधानमन्त्री तथा गृह मन्त्री भीमबहादुर रावलले सोमबार संसद बैठकमा जानकारी गराउँदै सो रकम न... नपुग भएमा पुनः आवश्यक रकम पठाइने भएको छ गृह मन्त्री रावलले बाढ़ी पैह्रोमा परी त्रिचालिस जिल्लामा एक सय दुईजनाको ज्यान गएको र बाइस जना बेपत्ता रहेको जानकारी समेत दिएका छन् सबैभन्दा धेरै प्युठानमा एकतीस जनाको मृत्यु भएको छ भने दुई सय परिवार विस्थापित भएको मन्त्री रावलले जानकारी दिएका छन् उनका अनुसार अन्ठाउन्न जना घाइते भिन्न अस्पतालमा उपचार भइरहेको छ गृह मन्त्रालय बाढ़ी पहिरो पीड़ितका लागि लत्ता कपड़ा खाद्यान्न भाँड़ाकुँड़ा लगायतका अत्यावश्यक सामग्री र तिर्पाल लगायतका सामान पीड़ितहरु समस्या पुर्याइएको जानकारी समेत रावलले दिनुभयो सरकारले बाढ़ी पहिरोमा परि घर भत्किएका पीड़ितलाई पैंतिस हजार रूपियाँ तत्काल उपलब्ध गराउने मृतकका परिवारलाई काज क्रिया खर्चका रूममा चालिस हजार रूपियाँ उपलब्ध गराउने सबै जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको उनले जानकारी दिएका छनृ एघारौं महाधिवेशन सम्बत ढंगले हुनुपर्ने माग राख्दै काँग्रेस केन्द्रीय कार्यालय सानिपामा आमरण अनशन बसेका नेविसंग कार्यकर्ताहरू बिमारी परेका छन् शनिबारदेखि गणेश सापकोटा र रत्नहरि ढुंगेलले आमरण अनसन शुरू गरेका थिए नेता दिल्लीराम सुवेदीले भन्नुभयो गणेश जी एक्कासी ढल्नुभयो उहाँमा ग्लूकोजको मात्रा कम देखिएको छ रत्नहरिमा पनि ग्लुकोजको मात्रा कम र ब्लड प्रेसर हाई देखिएको भनेर डाक्टरहरूले भन्नुभएको छ आमरण अनशन बसेका विरामी परेपछि स्टार अस्पतालबाट चिकित्सक बोलाइएको थियो उनीहरूले मोनिटरिङ उपकरण जडान गरी उपचार गर्नुपर्ने भन्दै अस्पतालमै ल्याउन भनेका थिए तर आमरण अनसन बसेकाहरूले आफूहरूका माग सम्बोधन नभएसम्म उपचारका लागि अस्पताल नजाने अडान राखेका छन् दुई हजार बहत्तर साल वैशाख बाह्र गतेको विनाशकारी भूकम्पले ध्वस्त बनाइएको काठमाण्डको सुधार सुनधारास्थित धरहराको पुननिर्माण गरिने भएको छ सरकारले धरहराको पुननिर्माणको नक्सा सहित नयाँ डिजाइन पनि सार्वजनिक गरेको छ सा। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलको भनाईलाई आधार मान्य हो भने अबको तीन वर्षभित्र भूकम्पले भत्किएको धरारालाई यथावत राखी यसकै अघिल्लोतिर थोरै दक्षिणपट्टि भागमा दुई सय पैंचालिस फीट अग्लो नयाँ धरारा नयाँ बन्य धारा स्वरूप बाहिरबाट हेर्दा भूकम्प अघिकै धारा जस्तै देखिए पनि त्यो अत्याधुनिक हुनेछ बाहिरबाट एघार तलाको देखिने धरारा भित्र भने बाइस तलाको हुने बताइएको छ यसरी बन्ने धराराको मुख्य प्रवेशद्वार हारको ग्वासारा हुलाक अगाडिको आकाशे पुल भन्दा केही मिटर उत्तरतर्फ रहनेछ गाड़ीको हकमा भने धरारालाई दाहिने पार्दै एउटा बाटो हालको ग्वासारा हुलाक मुनि निर्माण हुने तीन तले पार्किङ स्थलमा पुग्नेछ गसारा हुला कार्यालय रहेको ठाउँमा जमिन मुनी तीन तलाको गाड़ी र मोटरसाइकल पार्किङ स्थल बनाइनेछ भने त्यसको माथि विभिन्न खाले पसल तथा रेस्टुरेन्ट लगायतका सञ्चालन गरिनेछन् धरारामा प्रवेश गर्ने मुख्य ढोकामा पानीको अत्याधुनिक फोहरा निर्माण गर्ने योजना समेत सरकारले ल्याएको छ यसअघि भर्याङ रूपी खुटकिला चढ़ेर धरारा जाने गरिएको भए पनि अब भने लिप्टबाटै सिधै धरारा प्रवेश गर्न मिल्ने व्यवस्था गरिनेछ तर आकस्मिक अवस्थामा अवस्थाका लागि खुटकिला पने राखिने योजना सार्वजनिक गरिएको छ धराराको विश तलामा पुगेपछि धराराको बाहिर निस्किएर काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिने गरी नक्सा ग्राफिक्स बनाइएको छ हाल पाँच रोपनी क्षेत्रफलमा रहेको धारालाई आधुनिक ढंगले पुननिर्माण गर्दा जमीन अपुग हुने भएपछि सरकारले हाल गोसारा हुना कार्यालय रहेको ठाउँको जमीन टक्सार विभागको जमीन नेपाल बैंक तथा सुन्धारा रहेको सबै जमीन अब धरहरा क्षेत्रभित्र नै प्रयोग गर्ने गरी लिइसकेको छ खबरमा अब देश बाहिरको खबर सिरियाका विद्रोहीहरूले रूसी सेनाको हेलिकप्टर खसालेका छन् तर कुन विद्रोही समूहले रसियन हेलिकप्टर खसाएको हो भन्ने अझै खुलेको छैन आइइड लिप प्रान्तमा विद्रोहीहरूले पाँच जना सवार हेलिकप्टर खसालेको रसियाले बताएको छ रक्षा मन्त्रालयका अनुसार हेलिकप्टरमा तीन चालक दलका सदस्य र दुई अधिकारी समेत रहेका थिए रसियाको रक्षा मन्त्रालयका अनुसार हेलिकप्टर एल्पोमा मानवीय सहायताका लागि गएको थियो टर्कीमा दुई हप्ता अघिको विफल कुका क्रममा राष्ट्रपति रिसेप तैयेप अर्धो गानलाई पक्राउ गर्ने प्रयासमा संलग्न रहेका केही सैनिकलाई पक्राउ गरिएको छ ती भगुवा सैनिकहरूलाई जंगलबाट पक्राउ गरिएको हो सेनाको एक समूहले कुको प्रयास गरिरहेको रात अर्धो गान विदा मनाउन दक्षिणी पश्चिमी मामासीको रिसोर्टमा गएका थिए होटलमा छापा मार्नु अघि नै उनी त्यहाँबाट भाग्न सफल भएका थिए त्यसपछि टेलिभिजनमा मोबाइलबाट बोल्दै अर्दोगानले जनतालाई सड़कमा उत्रिन आह्वान गरेका थिए टर्कीमा कु विफल भएपछि यसमा संलग्न भएको आशंकामा सेना न्यायालय सरकारी सेवा र शिक्षा क्षेत्रका दशौं हजारलाई पक्राउ गरिएको छ भने केहीलाई सेवाबाट हटाइएको छ त्यस्तै केहीलाई भने निलम्बन गरिएको छ टर्किस अधिकारीहरूले अमेरिकामा रहेका टर्किस धर्मगुरू फतेह उल्लाह गुलेन कुको योजनाकार रहेको दावी गरे पनि गुलेनले आरोप अस्वीकार गरेका छन् अन्तमा एउटा खेल खबर चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता यही साउन चौबिस सा गतेदेखि चितवनमा हुने भएको छ स्पोर्टस फर अल क्लब नेपाल र रा राष्ट्रिय खेलकुद संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपालका दश सहभागिता हुनेछ यो प्रतियोगिताबाट न्यूरोड टीम एनआरटीले फुटबलमा पुनरागमन गर्दैछ तीन वर्ष अघि लीग खेल्न छाडेको एनआरटीले यसै पालादेखि बी डिभिजन लीग पनि खेल्ने जनाएको छ प्रतियोगितामा एनआरटी र बोयज यूनियनसँगै तीन विभागीय तथा मोपसलका पाँच टीमले प्रतिस्पर्धा गर्नेछन् विजेताले तीन लाख तथा उपविजेता टीमले दुई लाख रूपियाँ पुरस्कार पाउने आयोजकले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी जनाइएको छ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नयाँ प्रधानमन्त्रीका लागि आउँदो उन्नाइस गते चुनाव हुने उम्मेदवारी भने भोली दर्ता गर्नु पर्ने सम्झौता खारेजीको माग गर्दै राष्ट्रसंघमा ज्ञापन देशभर बाढी पैह्रोमा परि एक सय मृत्यु भएको गृह मन्त्रालयको तथ्याङ्क सिरियामा विद्रोहीले रुसी सेनाको हेलिकप्टर खसाल्यो टर्कीमा विफल भएको कुका क्रममा भगुवा सैनिकहरू जंगलबाट पक्राउ र चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता साउन चौबिस गते चितवनमा हुने गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी सुरेशलाई धन्यवाद चाहिएको बेला हाम्रा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यो सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ हाम्रो भेट भोलि बिहान सात बजे हुनेमस्कार